भन्ने यस्तो बताका बताएका थिए अनि यसकी आमा दमघोषा जब म हेर्न गएको थिएँ काखा मैले लिएँ यसलाई लिँदाखेरि यसको तेस्रो आँखा र दुईवटा अतिरिक्त भुजाहरू झरेँ यसकी आमा अत्यन्त त्रसित हुँदै भयबीत भएर आएर ए कृष्ण तिम्रै हातबाट यसको वध देखिन्छ बाबु यसलाई बचाइदिनु है जसरी भए मेरो मन राखिदिनु भनेर पुकारेकी थिइन् मैले त्यसबेला यसलाई वचन दिएको यसको लागि सयवटासम्म गालीहरू भनौँ आक्षेपहरू भनौँ म प्रति गरेका यसका सम्पूर्ण म प्रेमसँग सहँदै जान्छु त्यसपछि सयभन्दा अतिरिक्त जब गालीहरू अथवा अपशब्दहरू निक्लिन थाल्छन् यसका मुखबाट त्यसपछिको जिम्मेदारी समयले लिनेछ जे हुन्छ त्यो समयले बताउनेछ अहिले केही नगर्ने कसैले भने यसलाई बडबडाउन दिने जस्तो निम्ना हट्या ढिप्रीले झ्याप्प झ्याप्प झ्याप्प गर्छ अनि एकचोटि अन्तिम झ्याप्प गरेर सधैँको लागि निप्छ त्यस्तै अवस्थाको जो बडबडाई हो यसको यो बडबडाइरहन्छ बडबडाइदिउँ मेरो लागि यसका बड़ ती बडबडाईका शब्द नै स्तुति बन्दना हुन् भनेर भगवानले मुस्कुराइकन त्यो भन्नुभयो शिशुपाल बडबडाउँदै गयो बडबडाउँदै गयो जहाँ सयभन्दा बढ्ता उसका बडबडाईहरू प्रकट भए भगवान्का कर कमलबाट सूर्यका समान कान्ति भएका चक्र सुदर्शन प्रकट भए र शिशुपालको शिरश्छेदन गर्न लम्किन लागे शिशुपालले आष्ण भनेर अन्तमा प्रभु कृष्णकै नाम जप्तै प्राण त्यागोष्ठ शरीरबाट निक्लेको आत्म ज्योति भगवान श्री कृष्ण सर्वात्म प्रभुमा विलिम्बो भगवानको गोविन्द हरे गोविन्द गोविन्द हरे Jaya Jaya Prabhu Deena Dayal Hare Jaya Jaya Prabhu Deena Dayal Hare Go Vind Hare Go Khaal Hare Go Vind Hare Go Khaal Hare Sarve Saran Deena Dayal Hare रायन, दीन दयाल हरे सच्चिदानन्द दी, सचिदानन्द भगवानको पतित पावन भगवन नाम को जय जय श्री रामे त्यसपछि भगवानको अग्र पूजा निर्वाह जतिले भयो धर्मराज दृष्टिले महाराणी द्रौपदीले गर्नुभयो अब विदा हुने अतिथिहरू सबै विदा भएर गए सबै स सम्मानित सम्मान पूर्ण रूपमा सबलाई बिदाई गरियो त्यसपछि दुर्योधन र सकुनी चाहिँ गएनन् सकुनीले उक्साएको थियो दुर्योधनलाई भान्जा यो त हेरेर नभ्या नभ्याइने वैभव पो त पाण्डवहरूको पनि हेरन पाण्डवहरूको एउटा अलौकिक भवन छ विचित्र जहाँ पानीको ठाउँमा जमिन जमिनको ठाउँमा पानी देखिन्छ त्यो हेरेर जाने भान्जा आएको बेला भनेर उक्साएको थियो ऊ गइसक्दा पनि दुर्योधन चाहिँ गएको थिएन एक दिन दुर्योधन त्यो सभा भवन हेर्न भनेर लम्किनु थालो माथि अट्टालिकामा भीमचन्द्र द्रौपदी बसेका थिए जहाँ पानी नै थिएन त्यहाँ धोती उठाउँदै जाँदैथ्यो दुर्योधन लम्किँदै गयो लम्किँदै गयो माथि अट्टालिकामा बसेका भीमचन्द्र द्रौपदीलाई हस्सीका फुहाएर छोडिराखेका थिए आइराखेका थिए अब धनसारो गएर जहाँ साँच्चीकै कुण्ड थियो त्यस ठाउँमा उसले ओभानै देखिराखेको थियो पानी छैन भन्ने ठानिराखेको थियो जमिन देखेको थियो त्यस ठाउँमा त्यो ते कुण्डमा गएर झम्म जब डुब्न पुगो अन्धाको छोरो अन्धै हुन्छ हो कि भनेर द्रौपदीले र भीमसेनले मजाक उडाए हसी त्यसपछि दुर्योधन यति क्रुद्ध जस्तो सर्पमाथि कसैको पाउ परोस् फना फैलाएर तयार हुन्छ डस्नको लागि त्यस्तै गरी म फनफनाएको क्रुद्ध भएको मनले मासतिर नदिएर घुमाएर त्यसले भीमसेन लगाएर द्रौपदीलाई भनौँ भीमसेन द्रौपदी ममाथि यत्रो कटाक्ष व्यङ्ग्य अन्धाको छोरो अन्धै हुन्छ यस कटाक्षपूर्ण वचन यो मे म प्रतिको बदला लिनु भने मेरो नाम दुर्योधन होइन सम्झ्यौ भन्दै त्यहाँबाट चुनौती दिएर दुर्योधन गयो र गएर सकुरी सामु गएर भन्न थालो मामा मामा यदि पाण्डवहरूलाई यत्तिकै गरी रहन दिने हो भने यिनीहरूले हामीलाई रहन दे दिँदैनन् इनको तुरन्तै ओखति गर्नु पर्यो यी धेरै बढ्याएर छन् अहिले अपार वैभव भइसकेछ इनको सकुनीले हातका पासा नचाउँदै भनौँ भान्जा मेरो हातमा जबसम्म पासा छन् चिन्ता नगर सम्पूर्ण पाण्डवहरूको सम्पत्ति वैभव समेटेर तिम्रो हातमा राखिदिएन भने मेरो नाम मामा सकुनी होइन भनौँ जुवाको आयोजन गर भनेर भनौँ धर्मरा ज्युधिष्ठिर अब त जुवाको फन्दामा फस्नुहुन्छ दुर्योधनले जुवाको आयोजना गर्छ सबैलाई बोलाउँछ प्राचीन समयमा क्षेत्रीयहरूको लागि चुनौती हुन्थ्यो जुद्ध जस्तै हुन्थ्यो जुवा बनेको त्यसमा पिठ्यौँ देखाउनु भने हार मान्नुहुन्थ्यो धर्मरा ज्युधिष्ठिरले क्षत्रिय मर्यादा रक्षाको लागि जुवामा भाग लिने साहस गर्नुभयो गएर खेल्नुभयो आखिरमा सब थोक गमाउँदै जानुभयो धन सम्पत्ति सबै गुम्यो जे जे दाउ राख्यो सबै सकुनीले जितिदिन्थ्यो हुँदा हुँदा दाउ राख्ने चिज पनि केही भएनन् अब भाइहरूबाट सुरु गर्नुभयो सहदेवलाई दाउ राख्यो उनीहरूले जिते नकुललाई दाउ राख्या उनीहरूले जिते हुँदा हुँदा कामेको मुटुले अर्जुनलाई दाउमा राख्नुभयो किनभने त्यो युद्ध त वास्तवमा अर्जुनकै बलमा थियो पाण्डवहरूको सम्पूर्ण त्यो युद्धको आकाङ्क्षा भनौँ युद्धमा गर्व हिँड्ने इच्छा भनौँ अर्जुन नै त्यसका प्राण थिए अर्जुनलाई पनि जुन दाउमा राख त्यो जुवाको दाउमा राख्नुपर्दा ज्युतिष्ठ महाराज काँप्नु हो अब मेरो के रहन्छ अब यो के आइपऱ्यो भनेर तैपनि काँपेको मुटुले अर्जुनलाई दाउमा राख्नुभयो अर्जुनलाई पनि जितो सक उनीले उनीहरू जिते पिच्छे आहाहा गरेर गर्छन् अट्टाहस र मजाक गर्दै अट्टाहस गर्दै पाण्डवहरूलाई गिज्याउँछन् त्यसपछि भीमसेनलाई पनि दाउमा राख्नु पर्यो त्यो पनि काँपेको मोटुले थरथर काँप्दै राख्नुभयो भीमसेनलाई पनि उनीहरूले जिते अब अर्थ केही रहेन दाउमा राख्ने आफैलाई राख्नुभयो धर्मराज दृष्टि पानी पानी हुनुभएको छ हतास भएर सम्पूर्ण आशा सम्पूर्ण आधार भविष्यका सारा टुटिसकेका छन् पसिना पसिना भएर धर्मराज दृष्टिले आफ्नो आफूलाई नै स्वयं दाउमा राखिदिनु तर सकुनीले त्यो पनि जितो मारो भन्थे सब कौरवपक्षका परो भन्थे ताली पेट त थिए परेकै हुन्थ्यो म सहुर त्यस युगको जुवाडी थियो सकुनी धर्मराजु दृष्टि हार्नु भयो हाम्रा नोकर भए हिँडको कोही अस्तित्व छैन भनेर दुर्योधनको लिइराखेका थियो त्यतिकैमा धर्मराजु दृष्टि अब कि त उठेर जानु पर्यो हार मानिन्छ त्यो नउठौँ भन्ने के दाउमा राख्यौँ केही चिज रहेन अब हुँदा हुँदा महारानी द्रौपदीलाई दाउमा राख्नुभयो त्यो पनि सकुनीले जितेको कुरा उद्घोष गरे औरव पक्षले जित्यो भनेर त्यसको पनि घोषणा गरियो त्यसपछि अरू कसैले बोलेनन् वास्तविकता के थियो भने धर्मरा जुधिष्ठिर आफै बन्दी भइसकेको व्यक्ति आफै अस्वतन्त्र परातन्त्र पराधीन भएको परतन्त्र भइसकेका व्यक्तिले महारानी द्रौपदी त स्वतन्त्र हुनुहुन्थ्यो त्यस बेला उहाँलाई दाउमा राख्ने कसरी अधिकार थियो उहाँलाई यो कुरो कसैले बोलेनन् एकजना किशोरले बोलो कौरव पक्षबाट दुर्योधन दुशासन आदि सब ताली बजाउँदै टाहाका मारेर हाँसिराखेका थिए एकजना किशोरले तिमी साना छौ बाबु भनेर भन्नुपर्ने अवस्थाकाले साहस साह आएर बोले उनले भने महारानी द्रौपदीले दाउमा थापिनुपर्ने कुनै विवस्तै थिएन धर्मरा ज्युदिष्टिरको अधिकारै थिएन महारानी स्वतन्त्र व्यक्तित्व भए द्रौपदी महारानीले दाउमा राख्ने अन्याय भयो घोर अनर्थ भयो राजवधू द्रौपदीलाई यसरी थाप्नु हुँदैन त्यो द्रौ यो जुवाको दाउमा भनेर दुर्योधनले भनौँ भाइ तिन यसरी बोल्दैछस् यत्र यत्र गुरुजन भएको ठाउँमा त दुधमुखे बालकले बोल्ने के अधिकार छ चुप लाग्छ आफ्नो ठाउँमा बस्नु त्यसपछि अब साउन सन्नाटा छाएको छ महारानी द्रौपदीलाई दुर्योधनले भनौँ जादु शासन लिएर आइज द्रौपदी जान्छ लिएर अहिले तुरन्त यस सभाका बिचमा भनेर आदेश दियो दुशासन गयो द्रौपदीलाई हिँड भनेर भन द्रौपदीले हुँदैन म यस अवस्थामा जान्न अहिले म अप्ठ्यारो अवस्थामा अस्पृश्य अवस्थामा मर्यादामा बसेकी छु मलाई त्यो सभामा गुरुजनहरूका बिचमा लग्ने काम नगर भनेर मना गर्नुभयो द्रौपदी महारानीले तर दुशासनले मानेन यदि सही सलामत राम्रै मनले भन्या बेला राम्रै शब्दले बोलाएको बेलामा हिँड्छु भने हिँड द्रौपदी नत्रमा छोड्नेवाला छैन घिसारेर पनि म लग्छु भन्न थालो महारानी द्रौपदी असहाय भएर घिसारे ठाउँमा ताने तान्या ठाउँमा तानिने सिवाय केही उपाय नभए कि असहाय भएर रोइरहनु भएको थियो त्यसबेला उसले कपालमा चमातेर तानो लचार पचार पार्दै लगो सभाका बिचमा महारानी द्रौपदी उता हेर्नुहुन्छ विष्णुपितामा द्रोणाचार्य कृपाचार्यहरू गुरुहरूतिर मान्यजनहरूतिर कसैको त शब्द निक्लेला दुई शब्द केही सुन्न पाइएर सहानुभूतिका भनेर हेर्नुहुन्छ कतैबाट कसैले दुई शब्द बोल्दैनन् आफ्ना पतिहरू महापराक्रमी पाण्डवहरूतिर हेर्छन् हेर्नुहुन्छ द्रौपदी त्यहाँ पनि कोही बोल्दैन दुई शब्द सबै शिर झुकाएर बसिहाल्छन् अर्जुन र भीमसेन धर्मराज जुधिष्ठसँग हात जोड्छन् धर्मराज आज्ञा होस् यस दुष्टको हामी शमन गर्छौँ यो दुर्दृश्य हामी देख्न चाहँदैनौँ सभाको बिचमा भनेर धर्मराज भन्नुहुन्छ भाइ हो अहिले हामी मर्यादामा रहनुपर्छ हामी हारेका छौँ केही नगर त्यसपछि सभाका बीचमा द्रौपदीलाई ल्याइयो दुर्योधनले आदेश दियो दुर् दुशासन यस नारीलाई निर्वस्त्र बना सभाका बिचमा हेर त्यसपछि दुशासन द्रौपदीको साडी खिच्न थालो द्रौपदी महारानीले यता विश्वास गर्नुभयो उता विश्वास गर्नुभयो कतैको विश्वास काम लागेन र अन्तमा भगवान् श्रीकृष्णलाई पुकार्नु बाहेक अरू केही उपाय रहेन अनि रुँदै द्रौपदी महारानीले आफ्नो आचार भगवान् कृष्णतिर पसार्नु जनप्रिय क्षी हे विश्वव्यापी भगवान् श्री हरि श्री कृष्ण हजुरले नदेखेको यो विश्वभरि केही कुरा हुँदैन तर हजुरकी आफ्नै स्नेहबहादन कृष्ण द्रौपदी कुन अवस्थामा छ अहिले कौरव सभाको बिचमा देखिएन हजुरलाई यो दृश्य हेर्नुहोस् प्रभु नजर दिनुहोस् यता भनेर रुनुभयो महारानी द्रौपदी त्यसपछि त द्रुपद सुतानी धाम द्रुपद सुतानी बलभाइ तादिन त धाम दुशासन कि भुजा थकित भै दोष बसन रूप भै श्याम प्रभुजी बसन रूप भक्त भगवान प्रभु आफै वस्त्र बनेर आउनु द्रौपदी को लाज बचाइदिनलाई अनन्त वस्त्र बनेर आउनुभयो जस्तो आफू स्वयं अनन्त हुनुहुन्छ नवार्न पारको त्यस्तै द्रौपदीको त्यो वस्त्र पनि वार पार बिनाको भो अनन्त भयो जति खिचे पनि नसकिने आखिरमा थचक्क बस्नु परो घुँडा टेकेर दुशासनले पसिना पुछ्दै यसरी प्रभुले लाज बचाइदिनु भयो यो सबै लीला आँखाले नदेखे पनि त्यही सभाको सभाध्यक्षले राजा देत्रराष्ट्रले सब सुनिराखेका थिए अनुभव गरिराखेका थिए द्रौपदीलाई भने उनले द्रौपदी नानी तिमीले आफ्नो पातिव्रत्यले आफ्नो कृष्ण भक्तिले आफ्नो लाज आफ्नै बचायो म तिमीबाट प्रभावित छु भन तिमी वरदान माग जे माग्छौ म दिन्छु त्यस समन पाण्डवहरू सब कुछ गमाएर सबै थोक गमाएर उनको हातमा अब कुनै अधिकार थिएन राज्यपट्टिको केही थिएन धनपट्टिको केही थिएन आफ्नो व्यक्तित्वपट्टिको पनि केही थिएन सबै पराधीन परावलम्बी कौरवहरूको हातको खेलौना भनिसकेका थिए हुँदा हुँदा कौरवहरूले तिमेरको किरिट कुण्डल पहिरेर बस्ने अधिकार पनि छैन उता त्यो किरीट कुण्डल भनेर त्यो पनि छिनिसक्यो त्यस्तो अवस्थामा पुगेका पाण्डवहरूलाई द्रौपदी महारानी बचाउनुहुन्छ महारानी द्रौपदीले भन्नुभयो यदि महाराज हजुर वरदान दिन तयार होइब भने मलाई अर्थ केही चाहिँदैन मेरा पतिदेवहरूले जुवामा जुवामा गमाएका सारा चिजहरू यथावत प्राप्त हुन् महाराज यति बक्स्य हुन्छ